ध रेडियो एक सौ चार थो पांच मेगा संगे इंटरनेट लाइन में बाटो संसारभर के उत्तरीपति झाजान प्रमुख दल को बैठक में जेठ चौबीस गति निर्वाचन का विवाद विषय में टुंगो लगने एमएल नेता ओली को भनाई विद्यार्थी संगठनबीच सहमति नभएपछि तत्काल सबै सुनाव नहुने नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज सात वर्ष पूरा विभिन्न कार्यक्रम गरी, गरी मनाइदे अफगानिस्तानको एक विद्यालयमा भएको आत्मघाती विस्फोटमा दस बाल बालिका सहित जनाको मृत्यु तर त्यस्तुल स्थित ताक्सिङ मा सपिङ मल बनाउने सरकारको निर्णय विरूद्ध प्रदर्शन प्रत जारी र गोर्खाको फुटबल प्रतियोगितामा आज समसीका खेल पहिलो खेलमा अहिले संकटा र टुसाल फिर्दै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 अब समाचार विस्तारमा उत्तरी छिमेकी देशको भ्रमण गर्ने सिलसिलामा उपराष्ट्रपति परमानन्द झा आज चीन जादे हुनुहुन्छ व्यापारी प्रदर्शनमा भाग लिने लिन जाने भए पनि उच्च स्तरीय राजनीतिक भेट पनि गर्नुहुनेछ उहाँको भ्रमणलाई चिनले बेजिङमा राजकीय सम्मान दिने दिन लागेको छ दस सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा आज दिउँसो साढे बजेपछि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा कोनु मेङ्गवाय हुने प्रथम दक्षिण एसियाली व्यापारी मेलामा ङबाट चीनको राजधानी बेजिङ जानुहुने तथा त्यहाँ सिनिया समकक्ष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा बेजिङबाट चीनको औद्योगिक महानगर साङ्खाई हुँदै जेठ छब्बीस गति स्वदेश फर्कने कार्यक्रम रहेको छ उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी नवीना झा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिका देवी लोइटे र नायब शिष्टाचार महापाल नारायण मैनाली लगायत रहनु नेकपा मालिकका प्रभावशाली नेता खड्गओलीले ने प्रमुख दलहरूको बैठकले जेड़ चौबिस गते निर्वाचन एनका विवादित विषयहरू टुङ्गो लगाउने बताउनु भएको छ विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले ने जेड़ चौबिस गते बस्ने उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठकले निर्वाचन विवादित विषयहरूमा सहमति कायम गरी सरकार अध्यादेश मार्फत एन जारी गर्न बाटो खुला गरिदिने बताउनु भएको हो उहाँले सरकार एन जारी गर्न बाटो खुला गरिदिएपछि एनसँगै निर्वाचन मिति घोषणा हुने दावी गर्नुभयो नेता ओलीले जेठ चौबिस गते संयन्त्रमा सहमति नभए अध्यादेश जारी गर्न सरकारलाई पूर्ण अधिकार दिइने समेत जानकारी दिनुभयो उहाँले कुनै दल या विदेश शक्तिले चाहँदैमा संविधानसभाको निर्वाचन नरोकिने दावी गर्नुभएको छ नेता ओलीले एघार बुद्धि राजनैतिक सहमति र पच्चिस बुद्ध फुकाउ आदेशको विपरीत एकीकृत माओवादी र मोर्चाले निर्वाचन ऐनमा विवाद गरेकाले निर्वाचन ऐन र चुनावको मिति तोक्न ढिलाइ भएको आरोप लगाउनुभयो उहाँले संविधानसभाको सदस्य संख्या चार सय एकानब्बे फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने सम्पत्ति विवरण बुझाउनुपर्ने जस्ता विषयहरूमा राजनैतिक दलहरूबीच लगभग सहमति भइसकेको तर त्रेसूलमा विवाद रहेकोले निर्वाचन जारी गर्न कठिन भएको जानकारी दिनुभयो विद्यार्थी सङ्गठनहरूबीच सहमति नभएपछि तत्काल सोभियत चुनाव नहुने भएको छ विद्यार्थी सङ्गठनहरूले एकले अर्कालाई चुनाव विरोधी आरोप लगाउन भने छोडेका छैनन् नेबी सङ्घका प्रवक्ता युपी लामिछाले विद्यार्थी सङ्गठनहरूबीच सहमतिको सम्भावना नदेखिएकोले तत्काल सोभियत चुनाव हुने सम्भावना लगभग सकिएको बताउनु भयो यस्तै राष्ट्रपीका अध्यक्ष माधव ढुङ्गेले पनि तत्काल सोभियत चुनाव हुने सम्भावना सकिएको बताउनु चुनाव नहुने निश्चित भएपछि चुनावको मिति घोषणाको माग गर्दै आन्दोलन गरेको नेपाल विद्यार्थी सङ्घले आज त्रिभुवन त्रिभुवन विश्वविद्यालय का उपकुलपति को कार्य धरना दिया चुनाव दौड़े देखे आपको पूर्व घोषित कार्यक्रम धरना दिया चुनाव को माग मधेशी जनधिकार फोरम ने भातृ संगठन मधे विद्यार्थी फोरम ने कारण कपिल वस्तु को, को जनजीवन प्रभावित नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज सात वर्ष सा पूरा भएको छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा दलित संस्था र अधिकार कर्मीहरूले जनचेतनामूलक कार्यक्रमका आयोजना गरेका छन् दुई हजार त्रिसठी जेठ एक्काइस गति नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो छुवाछुत मुक्त राष्ट्र घोषणा भए पनि जाति विभेदको घटनाको दोषीलाई राजनैतिक संरक्षण मिल्नाले भेदभाव कायम रहेको दलित अधिकार कर्मीहरूको छ दुई हजार अडसठी गते जातीय भेदभाव तथा छुवाछुत कसुर र प्रभावारी कारे का सकते एनआई पी पीड़ित न्यायालय समझ जाने बाटो खुला भाषो नदि कानून पक्षल रर्मी भनाई मंत्रिपरिषद का अध्यक्ष किरणराज रेग्मी छुआछूत मुक्त राष्ट्र घोषणा प्रतिबद्धता जता छुआछूत भेदभाव अंत्यपीय सद्भाव सहयोग सहकार अभिवृद्धि सब आग्रह सर्लाहीमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ सा, सातजना घाइते भएका छन् काठमाडौँबाट उदयपुरको गाईघाट जाँदै गरेको बस आज बिहान चार बजीतिर सर्लाहको ईश्वरपुर एकमा दुर्घटना हुँदा सवारी धनी प्रवेण बेसीको घटनास्थलमा नै भएको हो घाइते मध्ये तिनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरीकाले केसर सङ्घले जनाएको छ गाईघाट जाँदै गरेको नातेनिक पाँच नम्बरको बस रोकिराखेको नातेन ख पाँच नम्बरको ट्रकमा ठोकेर बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ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 के दिन पहिले घटेको सुनको भाव पछिल्लो समयमा भने निरन्तर उकालो लागिरहेको छ सुनको भाउ मङ्गलबार तोलामा छ सय पचास रुपियाँले बढेर बाहन्न हजार दुई पचास रुपियाँ पुगेको नेपाल सुनसादी व्यवसाय महासङ्घले जनाएको छ तोलाको अडचालिस हजार झरेको सुनको भाउ केही दिन लगातार बढ्दै गएको छ सोमबार तोलामा दुई सय बढेर एकाउन्न हजार कायम भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बसारमा पनि भाउ उकालो लागेको सुनसादी व्यवसायको भनाइ छ अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार आज सुन प्रत्य चौध डलर छ यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ चाँदीको भाउ हिजोको आज तोलाको आठ सय असी रुपियाँ तोकिएको छ चाँदी सोमबार तोलामा आठ सय पचहत्तर रुपियाँ कारोबार भएको थियो अब अबपाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ दोस्रो संविधानसभा निर्वाचनको लागि कार्टर सेन्टरको निष्कर्षप्रति तपाई के भन्नुहुन्छ एवरे आना सही हो बेकल्पित लाग्छ र सही भ्रम छर्ने काम ज मत दिन सकू जिस को संक्षिप्त स्वरूप आर एप करी एक चौवालीस पचपन्न वैतालीस पचपन मक्र अर्पण जन आवाज को मत परिणाम हर एक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने यस्तो रहेको छ यति बेला नारायणगढ हेटोडा वीरगंज सडक खुला रहेको छ नारायणगढ मोगलिन्द सडक खण्ड मोगलिन्दै काठमाडौँ सडक खण्ड मोली पोखरा सडक र नारायण प्रास बुटो पनि खुला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यबाट प्राप्त भएको हो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 अब अन्तर्राष्ट्रिय समाचार अफगानिस्तानको एक विद्यालयमा गरेको आत्मघाती विस्फोटमा दस बालबालिका सहित तेह्र जनाको मृत्यु भएको राजधानी काबुलबाट दक्षिणी क्षेत्रमा भएको एक विद्यालय नजिकै सैनिक गस्ती टोलीले लक्षित गरी विस्फोट गराइएको बुझिएको छ विस्फोटमा बीच भन्दा बढी घाइते भएका छन् विस्फोटपछि विद्यार्थी बीच भागदोड़ मचिएको मा थियो मारिनेमा विद्यालय कम्पाउन्डमा खेलिरहेका विद्यार्थीहरू परेका छन् यसबीच सुरक्षा व्यवस्था फिर्तलो भएको कारण विद्यार्थीको मृत्यु भएको भन्दै मृतक काफन्दले अफगान सरकारको टर्कीको स्थानुबुल स्थित ताक्सिम स्वायरमा रहेको गेल्जी पार्कसँगै सपिङ मल बनाउने सरकारको निर्णय विरूद्ध भएको प्रदर्शनमा ट्रेड युनियनहरूले पनि साथ दिएका छन् वामपन्थी केक्स ट्रेड युनियन कन्फेडरेसनले सरकारी राज्य आतंक सिर्जना गर्न खोजेको भन्दै प्रदर्शनकारीको समर्थनमा देशव्यापी आम हडताल शुरू गरेको छ सो युनियन सम्बन्ध दुई लाख चालिस हजार मजदुरहरूले दुई दिनसम्म प्रदर्शनकारीलाई सड़कमा साथ दिने भएका छन् राजधानी आङकार र स्थानाबुल लगायत टर्कीका सीवटा सहरमा एकैसाथ प्रदर्शन भएको छ प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई सुरक्षाकर्मी बीच ठाउँ ठाउँमा समेत भएको छ प्रदर्शन नियन्त्रणका लागि प्रले अस्रो प्रहार गर्नुको साथै लाठीचाड समेत गरेको थियो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 अब खेल समाचार गोर्खा कप फुटबल प्रतियोगितामा आज समसीका खेलहरू भइरहेका छन् दस्त रङ्गशालामा जारी पहिलो खेलमा अहिले सङ्कटा र टोसाल क्लबीच प्रतिस्पर्धा भइरहेको छ अहिलेको ताजा अवस्थामा दुवै समूहबाट गोल हुन सकेको छैन समूह दुवै खेलमा हार बेहहरू क्वार्टर फाइनल पुग्न नसकेको यी दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ दुवै टोलीले आर्मी र बनाङ वर्षङ्गीसँग खेल हारेका थिए त्यसै गरी अपरा चार बजे आर्मी र बनाङबीच प्रतिस्पर्धा हुँदैछ दुवै टोली क्वार्टर फाइनल प्रवेश गरिसकेकाले आजको खेलले टुंगो दुबै टोली खेल को बैठकले जेठ चौबिस गते निर्वाचन विवादित विषयहरू टुङ्गो विद्यार्थी संगठनबीच सहमति नभएपछि तत्काल सोभि चुनाव नहुने नेपाललाई छुछुत मुक्त राष्ट्र घोषणा गरेको आज सात वर्ष पूरा विभिन्न कार्यक्रम गरी, गरी मनाइदे अफगानिस्तानको एकै विद्यालयमा भएको आत्मखाती विस्फोटमा दस बाल बालिका सहित तेह्रको ज्यान गयो टर्कीको स्थाङल स्थित ताक्सिङ स्वायरमा सपिङ बनाउने सरकारको निर्णय विरूद्ध प्रदर्शन जारी र गोर्खा फुटबल प्रतियोगितामा आज सोमसेका पहिलो खेलमा अहिले संकटा र अवस्थ दिवसों दुई बजे पूर्ण समाचार सक्यो म समझना बिदा हो नमस्कार